यम ब्र्मा बरेन्द्रमरस्व दिवै स्तव वेदे साङ्गोक्रम पनिसै गायन्तमग ध्यानावस्थिततन्त्र मनसा पश्यन्त योगि पश्यन्तधुसुसुगणनाेवाय तस्मै नीमत्न चर्चिज्वलपु शुक्रम्बरा मल्लिका मालाङ्कृतकुन्डला प्रवीलसन्मुक्ता बलिशोर्वज्ञान पुस्तकधरा रुद्राक्षमालाकरा वदेवी वदनाम्बुज वस तैलोक्य माता चिरम् मुख करोा वाचालम् पङ्गु लभ्य गिरिम् तन्दे परमानन्द मानव नमो भगवत्यात तेजसे यस्म प्रसादा भक्ष्यामण कथाम नारायणम् कथा नमस्कृत नरम्स नरोवी सरस्वती व्यासम् मुदि या कुन्देन् तु सारहार धवला सुब्रब्रस्तावृता या वीणावडित या पद्मास या ब्रह्म च्युत शङ्कर सदा वन्ता सा मा निसपछि पौष शुक्ल पूर्णिमाको दिन आयो र पार्वतीले श्री विष्णुको उपदेश अनुसार सखि समेत भई हात खुट्टाका नङ काटी स्नान गरी पवित्र भई एक भक्त रहि चित्त गरी नित्य मध्य श्री महादेवको पूजा गर्न लागि महिना दिन पुरा भयो र माघ शुक्ल पुनिमाको दिन सम्पूर्ण सामग्री तयार गरी श्री स्वस्तानी परमेश्वरको विधिपूर्वक पूजा ध्यान जप र स्वत्र पाठ गरिन् देवराज इन्द्रले त्यो समाचार पाएर देवताहरूसित भने हे देवता हो अब पापिष्ट तारकासुरको नाश हुने समय आयो किनकि हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाएपछि तिनका गर्भबाट पुत्र जन्मनेछन् तिनै कुमारले हाम्रो शत्रु तारकासुर दैत्यलाई मारिदिनेछन् अनि हामी अमरावी प्राप्त गरी राज्य सुख भोला फेरि महादेव सतीदेवी मरनाले शोक गर्दै सम्पूर्ण पृथ्वी भ्रमण गरिसकेपछि उत्तर पन्थमा काम क्रोध लोभ मोह त्यागी सम्पूर्ण इन्द्रिय रोखी तिनै नेत्र बन्द गरी केवल परब्रह्ममा चित्त लगाएर ठूलो कष्टले तपस्या गरिरहेका छन् अत महादेवलाई तपस्याबाट अच्युत गराई फेरि काम क्रोध लोभ मोहमा ल्याउन उपाय के छ यति सूर्यजले भनेको सुनि देवताले भने हे देवेन्द्र यो काम गर्न कामदेव बाहेक अरू कसैले सक्दैन अत कामदेवलाई गई महादेवको हृदयमा काम बाण प्रहार गरेर आउन् यति देवताहरूको कथन सुनि देवेन्द्रले स्वीकार गरी कामदेवलाई डाक्न तुरन्त वायुलाई पठाए वायु पनि तत्काल गएर कामदेवलाई इन्द्रको आज्ञा सुनाई लिएर आए अनि कामदेवले इन्द्रलाई मलाई के कामले डाक्नु भयो भनी सोधेपछि इन्द्रले भने हे कामदेव सतीदेवी मरनाले महादेव उत्तरापन्थमा गई काम क्रोध लोह मोह त्यागी सम्पूर्ण इन्द्रिय रोकेर परब्रह्ममा चित्त लगाई तपस्या गरिरहेका छन् महादेव बिना यो संसारको रक्षा को गर्ला अत तिमी त्यहाँ गई कामदेवलाई काम बाण फेरि काम क्रोध लोह मोहमा ल्याऊ यति सुरेन्द्रको आज्ञा सुनिहन्छ भनी आफ्नी पत्नी समेत भई उत्तरापन्थमा गए यस्त मुनि कामदेव त्यहाँ पुगेर पहिले शिवलाई साष्टाङ्ग दण्डवट गरिजको आज्ञाले काम बाँड कानसम्म खेची मर्मस्थान तोकेर प्रहार गरे अनि महादेवले थाहा पाएर क्रोधित भई सहसा आंखा उगारे हेना साथ तीन नेत्र अग्नि का ज्वाला निस्कृ कामदेवस्म पारिदि तब कामदेव की स्त्री रति लमी भस्म भाई देखी अनेक प्रकार शोक करते शिवजी का पाऊ में परह बिंती करीन हे प्रभु योग मेरा स्वामी को होना देवराज को हजुर के मा काम बाढ़ प्रहार कर हे जगदीश्वर मदखी प्रसन्न भई स्वामी दान दिहोस हे सम्भो हजुर दुष्ट जनको संहार र साधु जनको रक्षा गर्ने यस्ता हजुरलाई कोटि कोटी नमस्कार हजुरको स्तुति गर्न शेष नाग र सरस्वतीले पनि सक्दैनन् भने म कहाँ सक्नेछु हे भक्तवत्सल मलाई विधवा न तुलाई मेरा स्वामीको जीवनदान दिएर सन्तुष्ट पार्नुहोस् रतिले त्यसरी स्तुति गरेको सुनि महादेवलाई दया लाग्यो र आज्ञा गर्नुभयो हे रति यस जन्ममा अब तिमी स्वामी पाउन सक्तिनौ द्वापरियुगको अन्तमा विष्णु भगवानले अवतार लिनेछन् तिम्रो स्वामी तिनै कृष्णका पुत्र प्रधुन्न भएर जन्म लिनेछन् जन। अनि तिमी दुवैको भेट होला अहिले दुख नमा अनि घर जाऊ महादेवले यति आज्ञा भएको सुनि रतिले जो अज्ञा भनी शिवलाई दण्डबाट प्रणाम गरी घर फर्किन् त्यसपछि महादेवले सतीदेवीलाई समी कहाँ जन्म लिन गइन् भनी ध्यान दृष्टिले विचार गर्दा हिमालय पर्वतकी पुत्री पार्वती भएर जन्मिश्री महादेव स्वामी पाँ भनी नाना तीर्थ गरेको र विष्णुको उपदेशले श्री स्वस्तानीमेश्वरीको व्रत गर्न लागेको थाहा पाएर अब तिनको चरित्र हेर्दछु भनी देवेन्द्रको रूपमा धारण गरी हातमा बज्र लिएर एरावत हात्तीमा चढेर पार्वतीले व्रत गरेको स्थानमा पुग्नुभयो महादेव कस्तो समयमा त्यहाँ पुग्नुभयो भने सम्पूर्ण व्रत गरिसकि हातमा अर्घ लिएर हे श्वरी निरञ्जन निराकार रूप हजुरलाई कोटिकोटी नमस्कार सम्पूर्ण व्रत पनि तिमी सृष्टि स्थिति संहार गर्ने पनि तिमी पञ्च र सत्व रज तम त्रिगुण पनि तिमी यो समस्त ब्रह्माण्डमा आत्मस्वरूप भएकी र आदि शक्ति पनि तिमी स्वरूप पनि तिमी आदि मध्य अन्त्य पनि तिमी यस्तै अव्यक्त स्वरूप भएकी तिम्रो गुणानान, गर्न श्री सरस्वतीले पनि नसके कि म कसरी सक्नेछु मेरो पूजाले प्रसन्न हुनुहोस् भनी अनेक प्रार्थना गरेर प्रसाद झिक्न लागेको बेलामा इन्द्रस्वरूप महादेव पुग्नुभयो तब पार्वतीले देखेर यथायोग्य सत्कार गरी हे देवराज के कामले आउनुभयो आज्ञा होस् भनी र इन्द्रस्वरूप महादेवले आज्ञा गर्नुहुन्छ हे पार्वती तिम्रो श्रद्धा भक्ति देखेर म प्रसन्न भएँ महादेव स्वामी पाउन भनी यो व्रत गर्यो तर ती महादेव कस्ता छन् भने बौला जस्ता महानिर्धिनी नागका गहना लगाएका बाघको छाला कम्बरमा भूत प्रेत प्रमगढ साथमा लिए बुढो गोरुमा चढेका दाहिने हातमा डमरू र बाया हातमा त्रिशुल लिएका बिस फाङ धतुरो खाई निर्लज झै डुल्ने अघोर मूर्ति भई शमसान बास गर्ने तिमी भने यस्ती परम सुन्दरीलाई त्यस्ता महादेव स्वामी कदापि योग्य छैनन् म सम्पूर्ण देवताको राजा बरू मलाई स्वामी तुलाई स्वर्ग रानी भएर रा, आलस्य सुखभोग गर यति इन्द्र स्वरूप महादेवले आज्ञा गरेको सुनि पार्वती रिषले चुर भई भन्न लागिन। हे पापिष्ट इन्द्र मैले त्यस्तो श्री स्वस्तानी परमेश्वरीको व्रत गरेको स्थानमा आएर महादेवको निन्दा गर्यो म यो सहन सक्दिनँ अब तिमीलाई श्राप दिन्छु भनी श्राप दिन तयार हुइन् इन्द्र स्वरूप महादेवले डराए हे पार्वत म इन्द्र होइन तिम्रो चरित्र हेर्न इन्द्रको रूप धारण गरेर आएको हुँ धन्य तिम्रो भक्ति तिम्रो तपस्याले म सन्तुष्ट भएँ भने आफ्नो ज्योतिष स्वरूपको दर्शन दिनुभयो र पार्वतीले महादेवको दर्शन पाएर मनमा आनन्द मानि साष्टाङ्ग प्रणाम गरिन् अनि हे जगीश्वर मैले अनेक व्रत दानप जप गरे तै पनि हजुरको दर्शन पाइन आज वैकुण्ठ नष्णुको उपदेशले श्री स्वस्तानी परमेश्वरको व्रतको प्रभावले हजुरको दर्शन पाए अब स्वस्तानी परमेश्वरीको प्रसाद दिन कन्यादान दिएको छैन कसो गरौं भनी विन् अनि महादेव प्रसन्न भई पार्वती कन्यादान लिन हिमालय पर्वतका घर जानुभयो हिमालय पर्वतले महादेव आउनुभएकोदेखि आफ्नै पुत्रीले महादेव स्वामी पाउन लागि भनी बडो हर्ष मानि आफ्नै स्त्री मेनकासित भने हे स्त्री हामी धन्य रहेछौ पार्वती कन्यादान लिन स्वयं महादेव आउनुभयो अब कन्यादानको सामग्री तयार पार भने अर्हे अनि प्रशिष्ट आदि ऋषि ज्योतिषहरूलाई डाकी लग्न विचार गरेर अक्षय तृतीयको दिन लग्न ठहरई सम्पूर्ण देवता व किन्नर दैत्य नाग अप्सरा उपस्थित भए यज्ञमा बसे ब्रह्माजी यज्ञ गराउन लागे अन्य ब्राह्मणहरू भेद पाठ गर्न लागे अप्सराहरू नाचगान गर्न लागे देव कन्या यक्षकन्या नाग कन्या, कन्या देवकन्या आदि नानावस्थ अलंकार पहि ऊ भन्दा ऊ राम्री ऊ भन्दा ऊ राम्री पनि पार्वती कन्यादान दिएको हेर्न लागेका थिए हिमालय पत्नी मेनका पनि पार्वतीलाई सुगन्ध लेपन गराई हिरा मोती मि माणक्य आदि रत्न जडेका गहना र वस्त्रहरू पहिराई सिँगारी राखेकी थिइन् त्यसवखत पार्वती भन्दा राम्री तिनै लोकमा कोही पनि देखिएनन् मंगल गीत गरी हातमा जौ तिल कुसली हिमालयले पार्वतीको हात समाति मेनकाले सुवर्णको कमण्डोलुले जलको धारा दिए कन्यादानको सङ्कल्प पढ्दा हिमालयले सोधे हे ईश्वर यस शुभ लग्नमा म आफ्नै पुत्री कन्यादान दिन तयार छु हजुरको गोत्र के हो बिना गोत्रले गरेको काम अधुरो हुन्छ र शुभ कर्मको फल पनि प्राप्त हुँदैन भनी शास्त्रहरूको कथन छ हिमालयको यस्तो वचन सुनि महादेव केही पनि उत्तर दिन नसकी लाजमानी अधोमुख गरिरहनु भयो हिमालय पनि पार्वतीको हात समाथि महादेवको मुखमा हेरिरहे विष्णु प्रवृत्ति समस्त देवता यक्ष किन गन्धर्व दैत्य नाग आदि कसैले पनि यो त्यसै हो भन्न सकेनन् त्यसै मौकामा नारद मुनि सतीदेवीका हाडको यन्त्र बनाए शिव गाउँदै हिमालय कहाँ आइपुगे र सबै कुरा सुनेपछि भने हे गिरिराज जो सम्पूर्ण ब्रह्माण्डको सृष्टि स्थिति संहार गर्दछ जो अहिले एउटै छन् पनि आफ्नो मायाले ब्रह्मा विष्णु महेश तीन रूपमा बस्दछन् आदि पुरुष यिनै हुन् इनका मातापिता पनि छैनन् जात पनि छैन र गोत्र पनि छैन सर्वव्यापी पनि यिनै तेत्तिस कोटी देवताका मातापिता पनि यिनै फेरि चौधै भू मनमा भएका समस्त जीव आत्माका बसेर पाप पुण्यको साक्षी भइरहेका पनि यिनै निरञ्जन निराकार पनि यिनै यस्ता ईश्वरको महिमा वर्णन गर्न हजार जीवरा भएका शेष नाग र सरस्वतीले पनि नसकेको म कसरी सकुला अथ शङ्कानामानी जगदीश्वर महादेवलाई पार्वती कन्यादान देऊ नारद मुनिले यति भनेको सुनि सम्पूर्ण देवता यिन्नर नाग आदिले नारद मुनिले सत्य भने समर्थन गरे अनि हिमालयले महादेवलाई पार्वती कन्यादान दिए पार्वतीले महादेवको गलामा फूलको माला पहिराइन् र प्रदक्षिणा गरी पाहुमा ढोगिन् हिमालयले पनि आएका जति सबै देवता यक्ष गन्धर्व किन्नर दैते र नाग आदिलाई भोजन गराए यथायो दक्षिणा दिए त्यसपछि सबैले हिमालयसित भने हे हिमालय तिमी धन्य रहेछौ तिमी छै भग्यमानी सातदीप नवखण्डमा कोही पनि छैन तिमीले संसारमा जन्म लिएको सफल भयो किनभने जुन जगदीश्वर महादेवलाई कठोर तपस्याले पनि दर्शन गर्न पाइन्नन् उनलाई ज्वाइ स्वरूप पायो हामी कृतार्थ भयौँ अब विदा दिए आफआफ्नो आश्रममा जानेथ्यौं निमन्त्रणामा आएका सबैले यति भनेपछि हिमालयले आदरपूर्वक विदा दिए सबैलाई आफआफ्नो आश्रममा जाँदा भए यति स्कन्द पुराण केदार खण्डे मागमाहत्मे कुमार अगस्त सम्वादे श्री स्वस्तामेश्वर वर्तकथाय पार्वती विवाहवर्णनादस